प्रधानमन्त्री ओलीले राजीनामा नदिए पनि नयाँ सरकार वन्य कांग्रेस माओवादी निकट कानून व्यवसायीहरूको सुझाव अविश्वास र प्रस्ताव पारित भएपछि अर्को सरकार गठनको प्रक्रिया सुरु हुने भनाई <प्रेशा> <खुँँदी> माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको आत्मालोचना आत्मा गर्न माग डोविन्दी समर्थनमा काठमाडौँ सैन्य टर्की प्रयास विफल नब्बे जना को मृत्यु पन्द्र सय तिरी सैनिक अधिकारी सतीस खेल कायत राष्ट्रीय तेसरो जीत प्रभावकारी सूचना काबर नमस्कार बयानबे दशमलव दुई मेघाजरनेट में रेडियो यूनिटीपी प्रसारण भैर दिवसो तीन बजे यूनिटी खबर में स्वागत है दिलदीपेश देव नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकटका कानून व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए पनि नयाँ सरकार गठन हुन सक्ने बताएका छन् काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूसहितको बैठकमा कानून व्यवसायीले प्रधानमन्त्रीले राजीनामा नदिए पनि संविधानको धारा दुई बमोजीमा नयाँ सरकार गठन हुने निष्कर्ष निकालेका हुन् काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलले संसदबाट अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वत पदमुक्त हुने र नयाँ सरकार गठनको प्रक्रिया शुरू हुने निष्कर्ष निकालेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो छलफलमा सहभागी कानून व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नै नदिए पनि संसदबाट अविश्वास प्रस्ताव पारित भएपछि अर्को सरकार गठनको प्रक्रिया शुरू हुने बताएका हुन् उनीहरूले प्रस्ताव पारित भएपछि व्यवस्थापिका संसदले प्रस्ताव पारित भएको जानकारी राष्ट्रपतिलाई गराउनी, राष्ट्रपतिले सात दिन भित्र सहमतिय प्रणालीबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रक्रिया शुरू गर्ने र सात दिनभित्र सहमतिको सरकार आउन नसक्ने संसदमा चुनावी प्रक्रिया शुरू गर्ने संविधानविद डाक्टर सूर्य ढुंगेलले बताउनु भएको छ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय प्रक्रियालाई लिएर नेकपा माओवादी केन्द्रमा अध्यक्षीय प्रचण्डको आलोचना भएको छ प्रचण्डको आलोचना गर्नेमा नारायण काजी श्रेष्ठ गिरिराज मणिपोखरेल तो बहादुर राईमाझी र रा शक्ति बस्नेत लगायतका छन् पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको बैठक शुक्रबार का शुरू भएको थियो पूर्व उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले बैठक माग गरेपछि हेड क्वार्टर बैठक बोलाइएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेको थियो बैठकमा श्रेष्ठले सरकारको समर्थन फिर्ता लिने निर्णयलाई गलत बताउँदै निर्णय प्रक्रियाप्रति आपत्ति जनाएका छन् श्रेष्ठ कै जस्तो मत प्रकट गर्नेमा टोप बहादुर बस्नेत र शक्ति बस्नेत समेत छन् एक नेताले बताए अनुसार श्रेष्ठले केपी ओलीको विदाई अनिवार्य भएको तर पार्टीले अहिले अपनाइएको प्रक्रिया भने गलत भएको बताएका छन् दुई दलबीच सत्ता हस्तान्तरणको सहमति भएको र एमाले केही आनाकानी गरे पनि अन्तिममा त्यसमा तयार भएको भन्दै यही गठबन्धनलाई कायम राखेर प्रचण्ड प्रधानमन्त्री बन्ने श्रेष्ठलीय बैठकमा तर्क गरेका थिए चिकित्सा शिक्षा र चिकित्सा सेवामा रहेको अनियमितताका विरूद्धमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ डाक्टर केसीको मागमा समर्थन मा, र मा मा सांसदहरूलाई दबाव दिने उद्देश्यले स्वतन्त्र रूपमा नागरिक प्रदर्शनी भएको हो माइतीघर मण्डलाबाट शुरू भएको रयाली नयाँ वानेश्वरसम्म पुगेको थियो प्रदर्शनमा सहभागी हुन सामाजिक सञ्जाल मार्फत अभियान शुरू गरिएको थियो प्रदर्शनमा सहभागीहरूले केसीको पछिमा लेखिएका विभिन्न नारा सहितका प्लेट नेपाल भारत सीमा क्षेत्र में गत असार सोह गति एक बालिका को रहस्यमय तरिकाले मृत्यु भे कारण ये बेला नवलपरासी पकी, पकि हवागावी विशेष गरी सीमा पारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दै आएको नेपाली निकै तरासित बनेका हुन् गत असार सोह्र गते बाख्रा चराउन भने सीमापारी भारतको महाराजगंज जिल्ला चीन थाना ऐर गाउँमा पुगेकी तेह्र वर्षीय मंगिता कुर्मीको रहस्यमय तरिकाले हत्या भएको थियो यद्यपि यसरी बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको दुई साता भइसक्दा समेत यसबारे भारतीय प्रहरी मौन रहेको छ भारतीय प्रहरीले सो घटनाबारे कसैलाई पनि जानकारी दिन खोजेको छैन साथै भारतीय प्रहरीले बालिकाको सपरीक्षण रिपोर्ट समेत बालिकाको घर बुझाएको छैन गाउँले भारतीय प्रहरीलाई दोषीलाई र... दो बचावट गर्न भारतीय प्रहरी सक्रिय रहेको भन्दै तत्काल न्यायिक छानबिनको माग राखेका छन् कोरियाले कामदारको तलब सात दशमलव तीन प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ सन् दुई हजार सोह्रदेखि लागू हुने गरी रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया पुगेका कामदारको न्यूनतम तलबमा वृद्धि हुने भएको हो कोरियाको श्रम मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण परिषदको यो निर्णय कार्यान्वयनमा आएपछि न्यूनतम तलब एक लाख तीस हुनेछ कोरिया हेराल्ड डट अनुसार अहिले घण्टाको छ ओन पाउँदै आएका कामदारले अब छ उन अर्थात करिब छ सय पाउने पाउनेछन् नयाँ तलब लागू भएपछि दुई सय नौ घण्टा काम गर्ने कामदारको न्यूनतम तलब तेह्र लाख अर्थात एक लाख तीस हजार रूपयाँ पुग्नेछ पारित भएको तलब बढ़ाउने प्रस्तावमाथि अब उजुरीहरूको सुनवाई हुने र मन्त्री परिषदले पारित गरेर आउँदो जनवरीबाट नयाँ पारिश्रमिक दर कार्यान्वयनमा आउनेछ अब देश बाहिरको खबर तर्कीका राष्ट्रपति रेसिप तयीप एर्गु एर्दोगानले सैन्य कुको प्रयासलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दावी गरेका छन् टर्कीमा सैनिकहरूको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही घण्टामै राष्ट्रपतिले त्यो प्रयास असफल भएको र सरकारले त्यसलाई नियन्त्रणमा लिएको दावी गरेका हुन् सरकारले कुको प्रयासमा संलग्न रहेको आरोपमा एक जना सैन्य अधिकारीलाई पक्राउ समेत गरेको छ भने तीस जना सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ शुक्रबार राति टर्की सेनाको एक समूहले सेना हाथ हथियार ट्रैक हेलिकप्टर लगाय को प्रयोग कर निर्वाचित सरकार सत्ता च्युक्त करने प्रयास कु प्रयास बंदी बनाया सेना प्रमुख हुलूस अकर उद्धार कर तथा इस्तान बुल लगायतका विभिन्न स्थानमा कब्जा जमाएर बसेका सैनिकहरूको आफ्नो हात हतियार प्रहरीलाई बुझाउँदै आत्मसमर्पण गर्न थालेको पनि बताइएको छ शुक्रबार राति राजधानी अंकारा र अर्को मुख्य शहरन बुलमा ठूलो मात्रामा हतियारले हतियार सुजित सैनिक परिचालन भएका थिए एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरूले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका थिए उनीहरूले टर्कीमा सत्ता अपदस्थ गरी सैनिक कानून लागू गरिएको घोषणा समेत गरेका थिए सैन्य कु पछिको टर्कीको राजधानी अंकारामा कम्तीमा नब्बेजना सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् गिनीज सा उनको सट पहिरिएर गिनिज बुक अफ वर्ल्ड मा स्थान बनाएका भारतीय नागरिक दफा फुगेको बिहिबार राति हत्या भएको छ गोल्ड म्यानको नामबाट चर्चित पुणेका अडचालिस वर्षीय फुगेलाई घरबाट अपहरण गरेर पछि उनको हत्या गरिएको उनकी पत्नी सीमा फुगेलले प्रहरीलाई बताएकी छन् प्रहरीले यस मामिलामा चारजना व्यक्तिलाई पक्राउ गरेको छ भारत पुणे नजिक दिघीमा राती फुगेमाथि चक्कुले आक्रमण गरिएको थियो करिब तीन वर्ष पहिले साढे किलो सुनको श पहिरिएर फुगे शर्चित भएका थिए उक्त शर्टले गिनिज बुकमा पनि स्थान बनाएको थियो त्यस समयमा उक्त शर्टको मूल्य एक करोड़ सत्र लाख भारू रहेको थियो र अब अन्तमा एउटा खेल खबर अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टीमले लगातार तेस्रो जीत दर्ता गरेको छ शनिबार राति भएको तेस्रो अभ्यास खेलमा नेपालले बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराएको हो कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई रनको लक्ष्य नेपाली टोलीले सयालिस दशमलव एक ओभरमा छ विकेट गुमाएर भेट्टाएको थियो पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले पहिलो ब्याटिङ गर्दै सात विकेट गुमाएर दुई रन बनाएको हो यस अघि बुधबार फोरेस्टर क्लबसँग भएको चालिस सा ओभरको खेलमा नेपाल एक सय उनातिस रनले विजय भएको थियो त्यस्तै बिहिबार भएको ट्वेन्टी ट्वेन्टी खेलमा नेपालले इण्डियन जिम खानालाई 20 रनले हराएको थियो नेदरल्याण्डसँग विश्व क्रिकेट लीग च्याम्पियनशिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चारवटा खेल खेल्नेछ चार खेल अब साउन चार गते नेपाल र विश्वकै पुरानो मेरी लियो क्रिकेट क्लब एमसीसी बीच बेलायतको लडर्स मैदानमा खेल हुनेछ यो सँगै दिउँसो तीन बजेको युनिट खबर सकिने लागेको छ प्रधानमन्त्री ओलीले राजीनामा नदिए पनि नयाँ सरकार बन्य काँग्रेस र माओवादी निकट कानून व्यवसायहरूको सुझाव अविश्वास प्रस्ताव पारित भएपछि अर्को सरकार गठनको प्रक्रिया शुरू हुने भनाई <ण्या> माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको आलोचना आत्मा आलो गर्न माग डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौँमा पर्दछन् टर्कीमा सैन्य कुक प्रयास विफल नब्बे जनाको मृत्यु पन्ध्र सय त्रिसठी सैन्य अधिकारी समातिए र अभ्यास खेलका लागि बेलायत रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार तेस्रो जित गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहिएका बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू का सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई पनि समाचार बुलेटिनबाट दिलदीपेश देउबा नमस्कार